सपनाको नहर खन्दे थियो भट्कियो रे सपनाको नहर खन्दै थियो भत्कियो अरे मनभित्र भयङ्कर बम भत्कियो अरे खै कसले उद्याई ल्यायो दुःखको खबर खै कसले उद्याइ ल्यायो दुःखको खबर उनी तिँदै सरिरहेका पहिला भत्कियो अरे उनी थिइला राज विक्रम बुद्ध मगरदेखि उहाँको मुक्त सँगै यस कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण भूबामा दाजुभाइ तथा दिदीबहिनीहरू र साहित्यलाई माया गरेर आफ्ना लेख रचनाहरू यस कार्यक्रम का सिर्जना कार्यक्रमसम्म पुर्याउनु हुने सम्पूर्ण साहित्यहरू प्रति प्राइभेटिङमा नन्दराम घटका सोनम पुनसँगै सञ्चालक केपी बौडेल र म कृष्ण सरकारउँदै कार्यक्रमभित्र हामी प्रवेश गरिसकेका छौँ गत हप्तामा जस्तै आज पनि हामी तपाईँहरूका विभिन्न लेख रचनाहरू लिएर उपस्थिति भइसकेका छौँ यस कार्यक्रमभित्र आज तपाईँहरूका लेख रचनाहरू धेरैभन्दा धेरै नै छन् आज हामी ती लेख रचनाहरूलाई पनि हामी उठेछौँ र अब तपाईँहरूलाई अवगतै छ अब हप्ताको एकचोटि शुक्रबार आठ बजीदेखि आठ पैतालिस बजीसम्म सिर्जना आवाज कार्यक्रम र सुन्दै आइरहनु भएको छ र तपाईँहरू माझ रहेर हामीहरू तपाईँहरूका लेख रचनालाई क्रमश बाँच्ने गर्नेछौँ दसैँ कस्तो लाग्यो र कसरी मनाउनु भयो देश विदेशदेखि तपाईँका आफ्ना आफन्त जनहरू घरमा प्रवेश गर्नुभएको होला छोरा पनि घरमा प्रवेश भइसकेको होला सम्पूर्ण परिवार अहिलेको दसैँमा खुसीको साथ पिटाउनु भएको होला र अब फेरि आउने गरेको दिपावलीको पनि हार्दिक हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौ र यदि यो सालमा तपाईँहरू परदेशमा रहनु छ र रहनु भएको छ दसैँ तिहार मान्नु पाउनु भएको छैन यो सालको भने अर्को सालमा पक्कै पनि तपाईँका आफ्नो भन्त जनसँग तपाईँहरू खुसीको साथ दसैँ तिहार मनाउनु हुनेछ भन्दै तपाईँहरूलाई ढिला नगरिकन तपाईँहरूका लेख रचनाहरू रचना। धेरै छन् रचना। कार्यक्रमको डोइलो उइहालौँ यो मिठो साङ्गीतिक आवाज त्यस पछाडि त्यस पछाडि पसार, तपाईँहरूका लेख रचना धन्यवाद कृष्ण सर साह्रै मिठो मक्तक सँगै कार्यक्रमको सुरुवाती भयो र तपाईँहरूलाई यो मिठो साङ्गीतिक आवाज पनि सुनिसक्नु भएको छ यसै गरी म अर्को पत्र उठाउन चाहन्छु मेरो हातमा परेको छ मोहन श्रेष्ठ मनु काठमाडौँबाट पठाउनु भएको गजल गजल यस्तो छ तिमी छैनौ भने के को दसैँ के को तिहार तिमी छैन टिका जस्तै सुखी खस्नु जबरा झै ओली झर्छु टिका जस्तै सुखी खस्नु जमरा जस्तै ओहि झर्छु खाली हुन्छ मेरो निधार तिमी छैनौ भने के को दसैँ तिहार तिमी छैन भने रोकिदिन्छ धड्कन अनि रोकिदिन्छ सासै पनि रोकिदिन्छ धड्कन अनि रोकिदिन्छ सासै पनि रोकिदिन्छ मेरो विचार तिमी छैन भने के को दसैँ तिहार तिमी छैनौ भने रङ्गिन हुन्छ मेरो जीवन तिम्रो काखमा हुँदाखेरि रङ्गिन हुन्छ मेरो जीवन तिम्रो काखमा हुँदाखेरि जिन्दगी नै लाग्छ तिमी छैन भने केको को केको के तिहार तिमी छैन उदासीन छ मन मेरो उजाडिन्छ बुहारहरू उदासीन छ मन मेरो उजाडिन्छ बुहारहरू रह छैनौ भने के को दसैँ के को तिहार तिमी छैन भने शून्य लाग्छ मलाई संसार तिमी छैन भने के को दसैँ तिहार तिमी छैनौ असाध्यै मिठ लेखेर नहुँदाको अवस्थामा आएका र बनाइएका चाडबाडहरू पनि अलिक खल्ला हुन्छन् त्यस्तै कुराहरूलाई समेटेर उहाँले लेख्नु भएको गजल रहेछ र सधैँ सबैजना परिवारमा भएर दसैँ तिहार जस्तो चाडपर्वहरू मनाउन यो सबैको कामना हो र हामी कामना गर्छौँ र तपाईँको यो जो सहभागितालाई हामी अत्यन्तै आभारी छौँ र धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र तपाईँको आउँदो कार्यक्रममा पनि यस्तै सहभागिता होस् भन्दै अर्को पत्र उठाइहाल्नुहुन्छ धन्यवाद केवि सर चारै मिठो नजर पढ्नुभयो र मेरो व्यक्तिगत तर्फबाट पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे अनि तपाईँहरू सुन्दै हुनुहुन्छ आवाज तपाईँहरूका कथा कविता मुक्त गजल शाइरी इत्यादि का सिर्जना तपाईँहरू सुनिरहनु भएको छ र यसै मेरा फेरि मेरो हातमा लेख परेको छ उहाँको कविता रहेको छ उहाँको कवितालाई म अगाडि बढ्न चाहन्छु उहाँको नाम रहेको छ दृष्टि शर्मा सुर्खेतदेखि पठन छ समय म यो मुटुलाई निजी बनाउन खोज्छु आदितामा रमाउन खोज्छु किन आत्मघाती सबैले असाध्य दुखाइ यो घाउ बोलाइ कसरी सकु आफ्नै अगाडि सिङ्गो ब्रह्माण्ड कम्पन भए देख्छु अन्त अन्तर्निहित एक हावा का भागी दिदा आफूलाई जिउनु झान्छु चल बोलाउन बोल्छु कारण कताका हावाहरू लाग्छ यो मूर्ख बतासले पनि किन अत्याचार र आसपास त किन विचाराहरूको कञ्चाको देख्छु अल्छिएको अल्छिएको घागो जस्तो असौ देखिएको यो सत्ताको आगोले ओलेको यो घाउको अब आघिन खे हुनु कविता रहेछ धन्यवाद व्यक्त गर्न चाहे र आफूलाई निजे भएको एउटा महसुस जो हावाको वेगले लिएको एउटा सासको म माटिनको वेगले उहाँ बाँचेको एउटा र एकल ब्याकुलमा रहेर सहर बजारमा उहाँले गर्नुभएको रहेछ र एउटा एउटा सुनसान ठाउँमा बाँच्ने सोच विचारमा व्यक्त हुनुभएको रहेछ यो शब्दले यस्तै यस्तै बाब दर्शाएको छ यो कविता बारम्बार धन्यवाद व्यक्त गर्न चाहे भन्दै फेरि आफ्नो धन्यवाद कृष्ण सर र दृष्टि शर्वाजीले पठाउनु भएको अत्यन्तै मिठो कविता रहेछ उहाँलाई मेरो व्यक्तिगत तर्फबाट पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र फेरि अर्को पत्र उठाइहाल्छु मेरो आत्मा परेको सुमन सुमन कोवेल मारेकटले सार्थ भुटाबाट पठाउनु भएको एउटा गजल गजल यस्तो काखमा प्राण छोडिन्डा मेरो काखमा प्राण छोडिन् पुर्गतिर पाइला मे धरती छोडी स्वर्गतिर पाइला पढिन् आँखाभरि आँसु भयो मुटुभरियसीले बाँच्न पनि कति गाह्रो हुँदो रहेछ एक्लै एक्लै बाँच्न पनि कति गाह्रो हुँदो रहेछ एक्लै एक्लै सार्स रोकियो सँगै हेर्दै मुटु मोडी यमराजको आगडीमा घरवार छोडी प्रिय परा मेरो काखमा प्राण छोडिन् आका सकी जुन आमा फेरि प्रिया पठाइदेऊ नका सके जुन आमा आत्मा ओलियो गगन गोडी काखमा प्राण छोडिएसले नभनेरै मेरो गोठु टाढिएछ बस काले नभनेरै मेरो गोठु टाढिएछ मेरो हातको अति ओढे प्रियसीले कठै मेरो काखमा प्राण छोडिन् धोडी छोडिदछ पाइला बोल्ने गजल गएर सुमतीले वास्तवमा एउटा आफ्नो जीवनमा साथ दिने जीवनसाथीले आफूलाई छोडेर अर्कै संसारमा जाँदाखेरि यो संसारलाई छोडेर अर्कै संसारमा गइसकेपछि जुन आफू मित्र त्यस्ता खालका भावनाहरू उजिन्छन् त्यस्ता खालका पीडाहरूको जुन बोल्छ जुन तपाईँ हामीले कल्पना गर्न पनि गाह्रो हुन्छ त्यसै गरी उहाँले आफ्ना पीडाहरूलाई एउटा गजलमा श्रम दिएर लेखेर पठाउनु भएको धेरै धेरै धन्यवाद उहाँलाई आउँदा आउँदा कार्यक्रममा पनि यसरी नै आफ्ना लेख रचनाहरू पठाइदिनु मलाई आग्रह गर्छौँ र यसो भन्दै अब तपाईँहरूलाई हामी एउटा साङ्गीतिक आवाज छोड्छौँ र फेरि अर्को लेख फोटो हेरी <laughs> हजुर हाँगहरू तपाईँहरूका लेख रचनाहरू वाचन गरिरहेका छौँ धेरैभन्दा धेरै लेखहरू परिरहेका छन् हाम्रो हातमा र यो मिठो साङ्गीतिक आवाज हामी सुनिसक्यौँ साहित्य सङ्गीतलाई पनि हामीले जोड नि गर्दछौँ साहित्यले पनि हामीलाई केही भावुक बनाइरहेको त्यसले गर्दाखेरि यो मिठो साङ्गीतिक आवाज सँगै मेरो हातमा अर्को पत्र परिसकेको त्यो पत्रलाई पनि म उठिहाल्छु गजल रहेको छ उहाँको नाम रहेको छ शक्ति सर्टुले भनेर भन्ने हुनुहुन्छ गुल्मी पठाउनु भएको रहेछ उहाँको कजनलाई म यसरी अगाडि बढ्न चाहन्छु आयो हरे द्यासे भन्छन् तिहार पनि आयो हरे आयो हरे दसै भन्छन् तिहार पनि आयो हरे नेपाल लाने नेपाली भन्छन् ने फेसबुक खोली हेर्छु मैले प्रोफाइल चा हुन्छ रङ्गी जङ्गी फेसबुक खोली हेर्छु मैले प्रोफाइल हुन्छ रङ्गी चङ्गी कसै कसैले सम्झिँदा त मनमा खुसी लाग्यो हरे आयो हरे दसैँ भन्छन् तिहार पनि आयो हरे मनभरि उमङ गर खुसी सधैँ छाउँदै मन भरी उमङ्ग गर खुसी सधैँ छाउँदै जाओस् यो अफी पदेसीले शुभकामना दिन चाह्यो हरे आयो हरे दसैँ भन्छन् तिहार पनि आयो हरे नेपाल रे नेपालीले भन्छन् खुसी छायो अरे नेपाली नेपालीले भन्छन् खुसी छायो अरे धन्यवाद शक्ति शक्तिजीलाई साह्रै मिठो कजर पठाउनु भएको रहेछ चाडपर्व पर्वत सम्बन्धी र हाम्रो दसैँलाई हामीले खुसीको साथ विदाय गरिसकेका छौँ र अब हाम्रो तिहार नजिकै छ र हुन पनि हो अहिले यो दसैँ तिहारले गर्दाखेरि प्रदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई अहिलेको माहौल भनेको फेसबुकले गर्दाखेरि सबैको मनलाई बनाउँछ रिनकि चाडपर्वमा धेरै आफ्ना आफन्त झन् र आफ्नो घर परिवारसँग पसल नपाउँदा र मन नपाउँदा प्रदेशमा दुःख भोगेर बसिरहेका पदेसी दाजुभाइ तथा दिदी यी दसैँ तिहारलाई एकदम खुसीको साथ मनाएको देख्दा र विद्यालयमा टिका र कानमा जमारा लगाएको देख्दा साह्रैले मन बोल्छ नै हुन पनि अहिले यो फेसबुकमा दसैँ तिहारले विधाइ गरियो तर पनि अहिलेसम्म हाम्रो फेसबुकमा जताततै रङ्गी चङ्गी चलिरहेको छ तर पनि ठिकै छ अब आगामी दिनहरूमा पक्कै पनि दसैँ हामी मान्छौँ र फेरि यसै गरी अर्को पत्र उठाउने हुनुहुन्छ एकदमै मिठो गजल लेखेर पठाउनु भएको रहेछ कुलबाट शक्ति शक्तिनिधिले वाचन गर्नुभएको छ असाध्यै मानविक लाग्यो मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यसो फेरि अर्को पत्र म उठाइहाल्छु मेरो हातमा परेको छ भावना नेउपाले हाम्रो ठेगाना नभएको एउटा कविता दुई दिनको घाम हो जिन्दगी दुई दिनको घाम हो जिन्दगी देहको छैन माया मलाई र भरोसा अस्ताउने राम छाया हो जिन्दगी तर यहाँ पनि कसैको देखिन्न विश्वास र भरोसा ठेगा कसैको छैन विश्वास कसैको देखिन्न छान यो नितान्त यस्तै यस्तै बोगाएर खेप्ने स्पष्ट हिसाब हो जिन्दगी उद्धार निश्चल आत्माहरूको स्वय पाएको पवित्र किताबको जिन्दगी केही दिनको अध्याय पुरा गर्ने मिलाप मिला हो जिन्दगी केही अध्यायमा भेटिने सम्बन्धमा ठुलो मिलाप हो जिन्दगी हो ठुलो मिलाम हो जिन्दगी एउटा आध्यात्मिक मान्छेले आफूभित्र पसेर आफ्नो गहिराई ज्ञानको गहिराईमा पुगिसकेपछि ऊ प्राय एक्लै एक्लै यात्रा गर्ने गर्दछ किनकि यो समाजमा धेरै हुन्छन् आफ्नो खुट्टा तान्नेहरू जो अगाडी बढ्छ उसलाई कसरी हुन्छ धकेल्नेहरू त्यसैले त मलाई सायद एउटा सफल मान्छेहरू एक्लै हिँड्न खोज्छन् र सफल हुन खोज्छन् उहाँले त्यही कुरालाई आफ्नो कविता मार्फत झर्काउनु भएको छ खुसी लाग्यो हो भने वास्तवमा छन् केडा सबै बेडा छैन केडा सबै टेडा यस्तै हो आफूसँग केही छ भने अरूले त्यही आशङ्गा झुम्बिने गर्छन् तर आफूसँग केही छैन भने त्यसैलाई लाभारेर हिँड्ने गर्छ मानिसहरू हो वास्तवमा जि जिन्दगी यही हो र एक्लै भयो भने केही फरक पर्दैन विन्डोज पक्कै आफ्नो सफलतामा पुग्न सकिन्छ भन्न चाहन्छु भावनाजीलाई र फेरि आउँदा आउँदा कार्यक्रममा पनि तपाईँले यस्तै आफ्ना देख रचनाहरू बेचोट रूपमा लेख्नुभएका जुन कुराहरू छन् स्वेत पटनामा फेरि पनि आउन यस्ता कार्यक्रमहरूमा हामीले वाचन गर्न पाइयोस् भन्दै तपाईँहरूलाई थोरै भयो विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदीको पनि जानकारी गराउन चाहे विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदीले भर्खरै प्रकाशनमा ल्याएको पुस्तक यात्रा भौँ भनेको विमोचन भइसकेको कुरा त अघिल्ला अघिल्ला कार्यक्रमहरूमा तपाईँहरूले जानकारी पाइसक्नु भएको छ र आजको कार्यक्रममा विश्वीय परिसाहित्य महाश साउदीका अध्यक्ष श्री कृष्ण बहादुर भएको जानकारी अनुसार दसैँ विशेष शुभकामना आदान कार्यक्रममा साउदीको नेपाली राजदूतावासले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पनि यस संस्थाकाबाट भर्खर प्रकाशमा आएको यात्रा अनुभवी पुस्तकको बारेमा चर्चा परिचर्चा भएको र केही पुस्तकहरू त्यहाँ पनि विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरूलाई हस्तान्तरण गरिएको कुराबाट कृष्ण सरले जानकारी दिनुभएको छ भने त्यस्तै सदरवाट समूहले रियादमा आयोजना गरेको दसैँ विशेष शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा पनि त्यसै पुस्तकको चर्चा परिचर्चा पुस्तकका विभिन्न संस्थाहरूका पदाधिकारीहरूलाई वितरण र यसरी अगाडि बढेका कुराहरू चाहिँ विभिन्न सङ्घ संस्थाहरूले पनि यस विषय नेपाली साहित्य महासङ्घका साउदीलाई धन्यवाद दिएको अगाडि अन्य कार्यक्रमहरूमा साथ दिने र हातमा हात साथमा साथ मिलाएर जाने कुराहरू गर्नुभएको त्यहाँ स्थित अध्यक्ष श्री कृष्ण बाल छात्रुले जानकारी गराउनु भएको छ र हाम्रो तर्फबाट पनि यस पुस्तकलाई अगाडि बढ्नको लागि विभिन्न ठाउँमा पुर्याएर विदेशीहरूले भोगेका पीडाहरूलाई एउटा साहित्यको माध्यमबाट प्रस्तुत गरिएको जुन पुस्तक छ सबैहरूलाई पढ्नको लागि आग्रह पनि गर्न चाहन्छौँ पढ्दै फेरि अर्को पत्र उठाइहाल्नु धन्यवाद भगवान् नेवानीले पठाउनु भएको उहाँको कविता साह्रै मिठो तरिकाले बाँच्नु गर्नुभयो र मिठा शब्दहरू पनि रहेछन् आगामी दिनहरूमा पक्कै पनि यस्ता लेख रचनाहरू पक्कै पनि आउने आशा गर्नेछौँ तपाईँहरूले सोचिरहनु भएको छ तपाईँहरूका पनि आफ्ना धेरै लेख रचनाहरू छन् र तपाईँहरूलाई यस सृजनाको का आवाज कार्यक्रमसम्म प्रसारण गर्ने एउटा माध्यम पाउनुभएको छैन र कसरी त्यस कार्यक्रमसम्म हाम्रा लेख रचनालाई त्यहाँ पुर्याउन सकिन्छ भन्ने एउटा तपाईँहरूलाई खुल्ल छ भने हाम्रो इमेल रहेको छ साहित्य दट सङ्गीत एट साहित्य दट सङ्गीत एट यो हाम्रो इमेल भयो भने इनबोक्समा पनि पठाउन सक्नुहुनेछ फेसबुकको सहारा लिएर केपी पोर्टेल सर्च गर्नुहोला उहाँको इनबक्समा पठाउन सक्नुहुनेछ र कृष्ण बि सिम्बे मगर त्यसलाई सर्च गरेर त्यसभित्र पनि तपाईँहरूले पठाउन सक्नुहुनेछ र तपाईँहरूका ती लेख रचनाहरू हामी माझ आउनेछ हाम्रो यस कार्यक्रममा आइपुग्नेछ त्यस पछाडि हामी तपाईँहरूका ती लेख रचनाहरूलाई हामीहरूले वाचन गर्नेछौँ भन्न चाहन्छौँ प्रत्येक हप्ताको शुक्रबार आठ बजीदेखि आठ पैँतालिस वर्षसम्म तपाईँहरूका यी लेख रचनाहरू वाचन हुनेछ भन्दै फेरि मेरो आत्मा अर्को लेख परेको छ उहाँको गजल रहेको छ उहाँको गजललाई म यसरी अगाडि बढ्न चाहन्छु उहाँको नाम रहेको छ परेन्द्र लामेछाने गोर्खादेखि पठाउनु भएको उहाँको गजल सँगै जिउने मर्ने कसम उनले तिमी बिना बा बाटिन म नाना थरी के ना ना के भन्टी तिमी बिना बाँड्दिन म नानाथरी के भन्टी धन धनकै माया ठुलो रहेछ मेरो माया ना, नाली भयो बाटो बाटो यादमा मिएको रङ्गमञ्चको डाली भयो सँगै जिउने मर्ने कसम आज उनलाई झाली भयो खै जीवन जिउनु तिमी आफ्नो त अब यस्तै भयो खुशी जीवन जिउनु तिमी आफ्नो र भयो जीवन मेरो यस्तै कहाँ कहाँ भयो सँगै जीवले मनेका छन् आज उनलाई जाली भयो उनले के के सोचे खै मेरो माया खाली भयो धन्यवाद नरेन्द्र लागि छेजी धेरै मिठो छ माया प्रेम सम्बन्धी आफ्ना भावहरू आफ्नो मायाहरू टुटेको अवस्थालाई दर्शन भएको रहेछ यी शब्दमा लेख लेख्नुभएको रहेछ तपाईँका यी यस्ता पीडाहरूलाई हामीले हाम्रो यो अनलाइन रेडियो कार्यक्रम सिर्जनाका आवाजदेखि प्रसारण हुने गर्दछ र यस्ता यस्ता पीडा र वेदनाहरू र दुःख सुखका आवाजहरू यस सिर्जनाका आवाजदेखि प्रसारण हुँदै आइरहेको छ तपाईँहरूले पनि आफ्ना लेख रचनाहरू पठाउनुहुन्न होला भन्न चाहन्छु र फरेनलाई लान्छलाई धेरै धेरै धन्यवाद दिँदै आगामी दिनहरूमा फेरि तपाईँहरूका लेख लेख रचनाहरू आउँछ भन्ने आशाका साथ धन्यवाद व्यक्त गर्न चाहन्छौँ तपाईँहरूका धेरैभन्दा धेरै लेख रचनाहरू छन् हामी क्रौश वाचन गर्दै आइरहेका छौँ र अझै पनि बाँकी नै छन् तपाईँहरूका बाँकी लेख रचनाहरूलाई पनि हामी वाचन गर्नेछौँ यो अर्को साङ्गीतिक आवाज सुनौँ त्यस पछाडि लेख रचनालाई आम गर्नेछौँ They say, I am, I am, I am भोट छैन पैसा टिप्ने विदेशमा भोट छैन सम्झेर मन यति दुखेन देशपालिको दसैँमा पैसा टिप्ने भोट छैन यति दुखेन यसपालिको दसैँमा गराउने त मन्ती हो घर आउनलाई घर चाहिँ पुगे यसपालिको दसैँमा धन्यवाद कृष्ण सर साह्रै मिठो कविता पढ्नुभयो यसै गरी तपाईँहरूले साङ्गीतिक मनोरञ्जनको लागि गीत बसिसक्नु भएको छ र फेरि अर्को पत्र उठाउने क्रममा मेरो हातमा परेको छ जेलवाङ एक रोल्पाबाट विष्णु ब्रेकलाई उठाउनु भएको हाइको पुरै तलब ब्युटी पार्लरतिर रा, राम्री श्रीमती हेर्नुहोस् है कति मिठो छ पुरै तलब ब्युटी पार्लरतिर राम्रोसित थियो फेरि अर्को सुन्नुहोस् है स्पातहरू उत्तिस काठ भए गति देखियो स्पातहरू उत्तिस काठ भए गति देखियो त्यस्तै अर्को एउटा पनि अगायो भान्से परन्तु आमा भोकै अगुवा मान्छे हेर्नुहोस् अगायो भान्से परन्तु आमा भोकै अर्कोमा मान्छे कति मिठो हाइको लेखेर पठाउनु भएको छ है फेरि फेरि पनि तपाईँको कार्यक्रममा यस्तै सहभागिता होस् र वाचन गर्न पाइयोस् तपाईँका जनाहरू धेरै धेरै धन्यवाद र फेरि अर्को लेख उठाइहाल्नुहुन्छ साह्रै मिठो हाइको पहल भयो धन्यवाद व्यक्त गर्न तर यसै गरेर फेरि मेरो आत्माहरूको भावना परेको छ उहाँको भावना पठाउनु भएको छ बाबुलाल बुद्धा मगर रोल्पादेखि पठाउनु भएको छ उहाँको भावना यस्तो छ यसपालि पनि आउन पाइन आमा दसैँ र तिहारमा यसपालिनि आउन पाइन आमा दसैँ र तिहारमा तिनले आफूले तिम्रो हातले टिका र जमरा लाउन पाइन आमा दसैँ र तिहारमा पढाइको सहरमा विवस्थाले दिन काट्दैछु आजभोलि पढाइको सहरमा विवस्थाले दिन काट्दैछु आजभोलि साथीभाइसँग दिउँसी भयो गाउन पाइन आमा दसैँ तिहारमा नहुने हुन्छ बहिनीले टिका नहुने हुन्छ बहिनीले भाइ टिकामा लाउने महमली फुलका माला नहुने हुन्छ बहिनीले भाइटिकामा लाउने मखमली फुलका माला खुट्टा ढोगी आशीर्वाद थाप्न पाइन आमा दसैँ तिहारमा भनेर भन्ने हुनुहुन्छ बाबुलाल बुद्ध मगरले धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु जसै तिहारमा उहाँ उपस्थित हुन सक्नु भएन आफ्ना आफन्त जनसँग र घर परिवारसँग र फेरि आगामी दिनहरूमा यस्ता लेखहरू पठाउनुहुन्न होला भन्ने धन्यवाद व्यक्त गर्न चाहन्छु धन्यवादो सर साह्रै मिठो लेख रहेछ बाबु मङ्गोलियनको फेरि मेरो मेरो तर्फबाट पनि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र फेरि अर्को मेरो हातमा परेको छ किनकि आजको का हाम्रो कार्यक्रमको लगभग लगभग अन्तिम चारमा पुगिसकेका छौँ हाम्रो प्राविधिकमा रहनुभएको नत्र प्रकाशन अर्कुलले रातो बत्ती बाल्दै हाम्रो कार्यक्रमलाई छुट्याएको समय सकिसकेको छिटो गर्नुहोस् है भनेर उहाँहरूले गरिराख्नु भएको छ त्यसैले अन्तिममा एउटा पत्र उठाउन चाहन्छु देवी गुरुङ लिवाग नगरपालिका नौ रबाट पठाउनु भएको एउटा उत्तर भइको पूजा गर्दिनँ म के दिन्छ त्यो मन्दिरले भइको पूजा गर्दिनँ म के दिन्छ त्यो मन्दिरले भगवान्ले हेर्छन् भन्दा बान्तिएको हो जन्जिराले भइको पूजा गर्दिनँ म के दिन्छ त्यो मन्दिरले भाग्यलाई दोष दिँदै हिँडिँदा ठोक्नुको अर्थ छैन भाग्यलाई दोष दिँदै लिँदा ठुक्नुको अर्थ छैन सपाट जीवन जिउनलाई दोष दिन तिरले भइगयो पूजा गर् के दिन्छ त्यो मनतिरले भगवान्ले हेर्छ भन्दा बाँधि हुन्छ देवी गुरुङजीले उहाँलाई धेरै धेरै धन्यवाद आउँदा कार्यक्रममा पनि तपाईँको का यस्तै सहभागिता रहनुहोस् तपाईँहरूको दे आवाजमा करिब पैसा श्रोता तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र विश्वको कुनै पनि कुरामा बसेर तपाईँहरूले कार्यक्रम सिर्जनाको आवाज सुन्न सक्नुहुन्छ अनलाइनको माध्यमबाट र झुला झुली अनलाइन रेडियोबाट शुक्रबार बेलुका आठ बजीदेखि आठ पैतालिससम्म तपाईँहरूले सुन्न सक्नुहुन्छ भने अनलाइन माध्यमबाट जुनसुकै देशमा बसेर जति बेला पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम सिर्जनाका आवाज फेरि तपाईँहरूलाई अन्त्यमा आफ्ना लेख रचनाहरू पठाउनको लागि मैले इमेल ठेगाना भन्न चाहेँ साहित्य कृष्ण सरतुङ्गे एट द रेट यहाँ कृष्ण वि सर्तुङ्गेमा फेसबुकमा तपाईँहरूले सर्च गरेर पनि आफ्ना लेख रचनाहरू त्यस्तै केपी पौडेलले आफ्ना लेखरचना तपाईँहरूले यो कार्यक्रम सुनिसके पछाडि कस्तो प्रतिक्रिया तपाईँहरू दिनुहुन्छ त्यो पनि आशा गर्दछ कार्यक्रमले त्यसैले आफ्ना प्रतिक्रियाहरू पनि दिएर नभुल्नुहोला भन्दै आजको कार्यक्रम सिर्जनाको आवाजबाट प्राविधिक मित्र नाम फण्डार सलमपोन साथै कार्यक्रम सञ्चालकी मगर र म पौडेल विदा चाहभरात्रि नमस्ते